रेडियो सगरमाथामा हरेक सोमबार प्रसारण हुने कार्यक्रम रेडियो नाटक चौबाट कुरेर बसिरहनुभएका सबैलाई न्यानो स्वागत गर्छु म नारायणी खड्का शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोको आधा सत्ताइसौँ भाग, भाग, आ, भाग, भाग को को हो नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो त दोहोऱ्याउनु परिहाल्यो अँ सुनौ छब्बिसौँ भागमा के भएको थियो छब्बिसौँ भागमा साराको म्याथको परीक्षा बिग्रियो ऊ ढोका थुनेर रुन थालि सिधा दिदीले आत्तिएर अभयलाई पढाउँदै गरेकी वर्षालाई फोन गरिन् त्यसरी फोन गरेपछि अभयलाई अनुरोध गरेर वर्षा हतार हतार घर पुगे अर्कोतर्फ प्रशान्तसँग घुमघाम गर्न टौदह पुगेकी पवित्र आफ्नो भाइको मोबाइलमा फोन मुभी देखेर चिन्तित हुन्छ भाइबाट सुरु भएको प्रसङ्गले उनीहरू बिच पनि अलिकति अन्तरङ्ग कुराकानी हुन्छ तर पवित्रा उत्ति खुल्दिनँ अब सुनौ नाटकको सत्ताइसौँ भाग कोता हेरेको एता, एता, ए, ए, ए कस्तो राम्री भएर आएछ अन्त चिन्दै चिन्न मैले त अँ आफूलाई कसले भनिदियोस् नि कति राम्रो यो तिम्रो टप्स हो मेरो साथीले देखेँ गिफ्ट फिटिङ गराउनु भन्दै थिएँ साह्राले मैले त यत्तिकै लगाएको नाइ नाइ नगराउ ना यत्तिकै खुल्ला खुल्ला राम्रो देखिएको छ यहाँभन्दा टाइट त राम्रो नै देख्दैन हो र ल ल ल ल ल ल बस्छु नि है ल ल पालो पालो है त ल ल चोइट लागिसक्दा नि बिहान त कस्तो जाडो हुने क्या है त्यही त भएन झन् झन जाडो हुन थालेँ जस्तो लागिरहेको मलाई त सब क्लाइमेट चेन्ज रे हो नि यस्तो भएको है जिना ल ठिक छ होइन त ल तिमीले भने ठाउँ पारिस गरिदिनु त मैले ठिक छ ठिक छ ताई थ्याङ्क यू ल यता अस्तिकै सिन्धुपाल पार्नुपर्छ यहाँ भनेको आज त्योभन्दा नि बढी हुन्छ ताई जिना देख्नु भएन जिना होइन के गर्नु विचार गरोकेर आयो क्या डक्टर पनि हाल्ने एउटा गाडीमा साँच्चै त हो नि ल साथी हो यता यता एकैछिन धान यता पाउँ त सबै आएको हो निको जतिले हात उठान खै आवाज ओ, ओ।, ओ।, ओ।, ओ। <लो उड़ा। laughs> नयाँ मान्छेलाई चिनाउनु ल्याउँदैन त नयाँ मान्छे सामान मिलाउँदैछन्सले हामीलाई सरप्राइज दिन ल्याएको छ अरे क्याउन कसले आर्जु उहाँ नवीन दाई जिना वर्षा अनि ऊ चाहिँ आर्जु, आर्जु। तपाईँहरूको बारेमा धेरै सुनेर भेट्नै आएको नि त आज म हो नि पढ्यो नि त बल्ल बल्ल नेपाल आएको छौ अनि <laughs> इन्ट्रेस्ट सारो छोटो भएन अब जस्तै आज मात्रै भनेर पुग्छ त्यही त अहिले बडाचोडा भन्न ए सरी ऊ चाहिँ मेरो साथी बच्चैदेखिको हे त्यहीदेखि कति कक्षादेखिको नि भन्दैन भने क्लास फोरदेखिको हो यो हो नि त कुरो यसरी भन्न अहिले युएसमा ग्रेजुएसन गर्दैछु जेनरल स्टडिज पढ्दै अनि अहिले चाहिँ दाइको बिहे पढेर नेपाल आयो <laughs> नो वैशाखमा नि एक महिनाको छुट्टी कुन स्टेट नि पेन्सिलिया हो मेरो फुपू पनि हुनुहुन्छ त्यहाँ वा अनि खोइ रमाइलो गर्ने होइन म त रमाइलो गर्नु आएको गर्ने नि ल ल वर्षाजी न सुरु गर तिमीहरू म ऊ बसन्तीहरूलाई बोलाएर लगाउँछु क्या अलि उता सर न म यहीँ बस्छु नि ला एकैछिन भइहाल्छ नि वर्ष अलिकति हजुर तिमी यता नआउने अहिले नआउने अनि तिम्रो के हो नि त घैदन यार हार्ज तिमी भनी अब एक महिनाको छुट्टीमा आउनु छ टाइम सुरु गर्नु परेन त सँगै सिटमा अरू बस्दिन्छन् भनेर पो भनेको त त्यो त हामीलाई पनि थाहा चल्दैछ नि ल म आएँ सिटमा ब्यागहरू राखेर आउँछु ल एकैछिनमा रमाइलो गर्नुपर्छ ए हुन्छ हुन्छ ओ के भयो चा मलाई त कस्तो जानै मन लागेन नि चाह किन गएको होला अस्ति पछि लागेर के भन्नु थाने होला किन के भयो त अस्ति डिनर भनेको थियो नि आवासले यही केटिसित रहेछ क्या कल्ल थाहा पाएँ मैले उस्तो बुद्धि नभएको मान्छे च्या नबिनले त थाहा रहेछ नि त्यही भएर त मसँगै पुऱ्याइदिउँला भन्नु गएको दाइलो रोक्न खोजेको मैले चालै पाइनँ सोमिलेटिङ ला होस् न त अब बितेको कुरा सकिहाल्यो नि हे म त यहीँ ओर्लिन्छु चिन के रे अँ त्यसो गर अनि उसले झन् ठ्याक्कै थाहा के भनेर झर्छौ सन्चो भएन भनिदिन्छु अनि उनीहरूले तिमीलाई एक्लै ओलिन दिन्छन् भन्ठान्यौ कस्तो हुसु अब केही नभए जस्तो गरी बिहेभ गरिदिनै सकिहाल्यो नि तिमीलाई राइट टाइममा राइट माइन्डको युज गर्ने भनेको यही त हो नि तँ मसित sure? के भन्नु छ कुरा छैन ए होइन होइन आई लभ यु मोर मोबाइल यति एउटा के त भनेको त्यो ल के भयो तसी सब त मलाई ढाट्न पनि थालिस होइन के ढाँटे अझ के ढाँटे गर्छस् फेरि त्यो तेरि वर्षालाई बाइक पछाडि राखेर घुमाइरहेको थिस् होइन कसले कसले भने तँलाई जे पाइ त्यही बोल्दिरहेछ अझ मलाई थर्काउँछ अझ मलाई थर्काउँछस् त म पाउँदिन भन्थ्यो कि क्या हो होइन त्यो वर्षादेखिको बहिनीको एक्जाम बिग्रेछ अनि डिटेल्स सुनाउनु नथाले है मलाई तैँले मलाई प्रमिस गरेको अब अबदेखि त्यसलाई बाइकमा लिएर हिँड्दिनँ भनेर अनि इमर्जेन्सी परेर पो त ट्याक्सीमा जान सक्दिनँ कि त्यो तँलाई भन्नुपर्छ तैँले पैसा तिरेकै छस् नि अनि के भयो त मैले त्यति हेल्प गरिदिँदै मलाई मनपर्दैन बुझिस् मलाई मनपर्दैन तँ त्यो केटीसँग हिँडेको बोलेको हेल्प गर के गर मलाई मतलब छैन म गर्लफ्रेन्ड हो कि त्यो गर्लफ्रेन्ड हो तेरो कस्तो कुरै बुझ्दैन सार अब म कुरा बुझ्दिनँ होइन म कुरा नबुझ्ने भए त्यसले बुझ्यो नि तिम्रो कुरा बेबी प्रेक्षा आई लभ यु सिइज सिज जस्ट टिचर द्याट्स अल कस्तो बुझ न यस्तो टिचर हो भने चेन्ज गर्न त टिचर मलाई मन नपरे टिचरसँग तल किन पढ्नु परेछ जति भने पनि पाइहाल्छस् नि अरू टिचर नि होइन फेरी उसले राम्रो पढाउँछ नि त राम्रो पढाउने अरू टिचर नि भइहाल्छ नि म त केटीसँग क्लोज भएको देख्नै सक्दिनँ सारा, सारा पख्न एउटै बाटो त हो सँगै जाउँला नि अब भोलि एउटा दिन त हो त्यसपछि त कहाँ म कहाँ अनि कोस्तो भयो आज इक्जाम ठिकै म्याथको इक्जाम बिग्रियो अरे हो तेरो अँ मेरो पनि खासै राम्रो भएन एटेम्पट को गरिस् गराएको छैन सबै पास मार्क्स त आउँछ होला नि नति न खै आउँदैन होला बी होपुल अनि तेरो अगाडि कोरे मान्छे होइन अँ सिकाइदिन्छ अँ सिकाउँछु खुब आफ्नो नसकी नसिका भन्या छ अरे उसको बाउले अनि उसको सकिन्जेलसम्म म कुरेर बस्नु अस्ति म्याथमा नि त्यस्तै भएको नि मलाई अलिअलि डाउट लागेको उसलाई सोधेको है पक पक्क मात्रै भनेर है अनि त टाइम कत्ति गइसकेछ पछि म त कस्तो होपलेस भएर आएको कुरा पनि लेख्नै सकिनँ डन्टभरि राम्रै हुन्छ होला पोजिटिभ हुनुपर्छ कि खोइ अनि आई जस्ट वान्टेड टु से सरी मैले तसित साथीभन्दा पनि आमा जस्तो व्यवहार गरेँ म सपोर्टिभ हुनुपर्थ्यो इट्स जस्ट बिकज आई लभ यु आई डु स्टिल इट्स ओके okay. बितेको कुरा बितिहाल्यो नि त मले साँच्चै फर्किट गरिदिन्छस् अँ थ्याङ्क यू अनि अस्ति तेरो घरको दिदीलाई देखाएको थिएँ हाम्रै घरतिरको बाटो हिँडिरहनु हुने रहेछ है अँ ट्युसन पढाउन जानुहुन्छ नि कारे छौ नि ए अनि कस्तो चल्दैछ त तेरो लभ स्टोरी राम्रै छ कहिले आउनुहुन्छ अरे त भिनाजु भिनाजु रे अँ अँ अब त बिहे गर्ने होइन त आन्टी हजुर खाना खानु भयो त खायो तिमीले छैन हेर्नु न अबैले हिजो दिउँसो कति फोन गरेको रहेछ म उता पिकनिक गएको थिएँ थाहै भएन कल ब्याक गरेको नि उठाउँदैन अहिले घर छ चा कि छैन कन्फर्म गरेर मात्रै आउँछु भनेर आन्टी ए छैन भनेको होला भनेर नि त्यही त ऊ घर छैन भने म पनि हिजोको पिकनिकले कस्तो थाकेसु आउँदिनँ है उसो भए भोलि भेटौँला आन्टी हुन्छ हुन्छ फोन गर्यो ठिकै भयो नि त्यसै किन दुःख पाउनु दिदी दिदी सुत्नु गएर निद्रा जानु तपाईँलाई कस्तो झुल्ने हो कस्तो झक्काइसु सारा सुती के के गरे? जानु जानु तपाईँ म हेर्छु एघार बजिसक्यो अब सुत्छु म पनि जाम त म जानु जानु टिभी मार्न बिर्सेला नि बिर्सिन्न जानु सुत्नु पऱ्यो म पनि भोलि बिहान उठ्नै सकिन्न फेरि त्यो सारा झुल्दैछ कि पढेकै ठाउँमा भुस भएछ कि ए पानी लिएर पो पा जानु पऱ्यो कस्तो तिर्खा लागेको छ मलाई आज कस्तो नुन चर्को भएछ तरकारीमा पोटल पनि रहन्छ एउटा पनि ए झग लिएर जान्छु लौ न के भयो वर्षा किन त्यसरी चिज चाहिएको होली मलाई त साँच्चै डर पो था था। लाग्नु थाल्यो त वर्षालाई के भएको होला यो कुरा थाहा था। पाउनु त तपाईँले पनि अर्को हप्ता कुर्नै पर्छ त्यही तिनजेलसम्म तपाईँलाई चौबाटो कस्तो लाग्यो हामीलाई लेखी पठाउँदै गर्नुहोस् तपाईँ हामीलाई फेसबुकमा फेसबुक डट कम -e चौबाटो ट्विटरमा ड्रामा चौबाटो र शैली डट प्रतिक्रिया पठाउन सक्नुहुन्छ यी साँच्ची कलाकारहरूको नाम त झन्डै भन्न बिर्सेको आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू हुनुहुन्थ्यो बुनु घिमिरे दुर्गा कार्की सशाङ बोहरा अवय आर देवकोटा समिदा शाह स्नेहा पौडेल अतुल भट्टराई र आकृति लम्चाल उहाँहरू लगायत नाटक लेखिका दुर्गा कार्की लगायत नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी अश्विन थपलियालाई पनि धन्यवाद दिँदै अहिलेलाई म विदा हुन्छु हरेक सोमबार साँझ बजे र मङ्गलबार दिउँसो दुई बजे र चौबाटोलाई माया गर्दै गर्नुहोस् है त बाई बाई